और पर टाइम एक बजे दिवसो को एक बजे मनोरंजन का लगी सुनो हजरा खबर को शाथ मा। Academy, में आत साथ रा टेस्ट चार पर्सा नारायणी डेवलपमेंट बैंक मोबाइल नंबर अन्नबे चार बावन छियालीस एक चौरातर अंठानब्बे चार तिरपन्न पैंतालीस शून्य चौदह लागि रेडियोपण एक सय चार थप्लो पाँच मेगा सँगै इन्टरनेट अनलाइनमा सुनिरहनु भएको दिउँसो नेकपा माओवादीको विस्तारित बैठक आज पनि बस्दैछ हिजोदेखि ललितपुरको बालकुमारीमा शुरू भएको बैठकमा आज समूहगत छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम रहेको छ हिजोकै बैठकमा समूह गरिएको र आज बाह्र बजेपछि बस्ने बैठकमा ती समूहले निकालेका निष्कर्ष पेश गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको छ हिजोको बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी हेडक्वार्टरमा अध्यक्ष मात्रै रहने र बाँकी सबै केन्द्रीय सदस्य हुने प्रस्ताव पेश गर्नुभएको थियो उपाध्यक्षबाट डाक्टर बाबुराम भट्टराईले राजीनामा दिएपछिको अवस्था व्यवस्थापन गर्न यस्तो प्रस्ताव आएको माओवादी स्रोतले जनाएको छ यसअघि दुई साउनमा एकीकृत माओवादी बहुपक्षीय प्रणालीमा गएको थियो लगत्ती पार्टीमा गोट उपगुट र पदका लागि हान्ता बढेको थियो प्रचण्डको प्रस्तावमा उपाध्यक्ष पदबाट राजीनामा डाक्टर बाबुराम साईले समर्थन गरे पनि उपाध्यक्ष नारायण काजी श्रेष्ठ पनि असन्तुष्ट रहेको श्रोतले जनाएको छ यसैबीच बिस विस्तारित बैठक शुरू हुनु अघि अध्यक्ष प्रचण्डले पार्टीका सल्लाहकारसँग परामर्श गर्ने कार्यक्रम रहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ एमालेको केन्द्रीय कमिटिको बैठकमा आजदेखि अध्यक्ष झलनाथ खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल शुरू हुँदैछ बैठक हिजोदेखि राजधानीमा शुरू भएको हो जारी बैठकमा अध्यक्ष खनालको राजनैतिक प्रतिवेदनका विभिन्न पक्षहरूमाथि छलफल केन्द्रित हुने प्रचार विभाग पर प्रमुख प्रतिप जानकारी दिनुभएको छ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 ग्यास उद्योगी र व्यवसाय बीचको आपसी विवादका कारण उपभोक्ता मारमा परेका छन् कमिसन बढाउनुपर्ने माग राखेर रा व्यवसायी आन्दोलनमा उत्रिएपछि अहिले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको छ जसले गर्दा उपभोक्ताहरूले ग्यास सहजै पाउन सकेका छैनन् तर सङ्घर्ष समितिको संयोजक ज्ञानेश्वर आर्यालले एक हप्तासम्म उद्योगबाट ग्यास आयात नगरे पनि उपभोक्तालाई पुर्याउन सकिने गरी इष्टग रहेको बताउनु भएको छ हिजो बसेको वार्तामा सहमति नजुटिएपछि अब उद्योगी र व्यवसाय बीच सोमबार मात्रै छलफल हुने ग्यास विक्रेता मासंका महासचिव महेश्वर श्रेष्ठले जानकारी दिनुभएको छ यसैबीच ओम ग्यास उद्योगले आज पचासवटा व्यवसायहरूलाई आधिकारिकता प्रमाणपत्र वितरण गर्ने भएको छ दुई सय डिलरबाट घटाएर तोकिएको मापदण्ड पुरा गरेकालाई मात्रै प्रमाणपत्र प्रदान गर्न लागेको हो मापदण्डमा प्रत्येक व्यवसायले छुट्टा छुट्टी ग्यासको कारोबार गर्नु पनि लागत राख्नु पनि उपभोक्ताले ग्यासको तल लिन त्यसको पनि व्यवस्था गर्नु पनि लगायतका प्रावधान राखिएको छ इजरायल र प्यालेस्टाइनी बेच दोस्रो पटक शान्ति वार्ता गर्ने विषयमा सहमति भएको छ द्विपक्षीयसँगको भेटवार्तापछि अमेरिकी विदेश जोन केरीले यसबारे खुलासा गरेका हुन् जोर्डनमा आयोजित एक कार्यक्रममा केरीले दुई देशबिचको वार्ताको समय र मितिबारे आगामी हप्ता वासिङटनमा छलफल गरी निर्णय गरिने समेत जानकारी गराएका छन् इजरायल र प्यालेस्टाइनबीच तिन वर्ष सा पहिले शान्ति वार्ता भएको थियो तर पश्चिमी तट र पूर्वी जेरुसेलका विषयमा विवाद उत्पन्न भएपछि वार्ता भङ्ग भएको थियो जोर्डनमा आयोजित कार्यक्रममा जोन्केरीले दुई देशबीचको शान्ति वार्ता महत्वपूर्ण भएकाले यो निर्णयलाई सबैले स्वागत गर्नुपर्ने बताएका छन् उनले यस विषयमा अझै गम्भीर छलफल चल्नुपर्ने समेत औलाएका छन् प्यालेस्टाइनी राष्ट्रपतिले शान्ति वार्ताका लागि इजरायलले सीमा क्षेत्रको वस्ते विस्तार रोक्नुपर्ने अडान राखेका छन् भने इजरायलले बिनाशर्त वार्तामा सहभागी हुन भनेको छ यसै वर्षको सुरुमा यी दुई देशबीच तनाव बढेको थियो तर अन्तर्राष्ट्रिय समुदायले भने सीमा क्षेत्रमा दुवै देशले राखेका मिसाइलहरू हटाएर शान्ति वार्तामा बस्न दुवै देशलाई आग्रह गरेको छ र दक्षिण अफ्रिका र श्रीलङ्का बिचको पाँच एक दिवसीय क्रिकेट श्रृङ्खला अन्तर्गत आज पहिलो खेल हुँदैछ श्रीलङ्काको प्रेमा स्टेडियम कोलम्बोमा दिउँसो पाउने तिन बजे सुरु हुनेछ श्रीलङ्का दिनेश चन्डेल तथा दक्षिण अफ्रिकाका एभिडेलियसको कप्तानीमा मैदानमा उत्रिनेछन् उता पाकिस्तान र वेस्ट इन्डिजबीचको तेस्रो एक क्रिकेट बराबरी भएको छ सेन्ट लुइसिया मैदानमा भएको खेलमा दुवै टोलीले समान दुई रन बनाएपछि खेल बराबरी भएको थियो पहिले ब्याटिङ गरेको पाकिस्तान ले पुरै ओभर खेलेर छ विकेट गुमाउँदै दुई सय रन बनाएको थियो हकले टिमका लागि तथा उमर अकमालले नट आउट चालिस रन बनाएका थिए दुई सय तिस रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पुरै ओभर खेलेर नौ विकेटको क्षतिमा दुई रन बनाएको थियो अन्तिम बलमा जेसन होल्डरले दुई रन लिएपछि खेल बराबरीमा टुङ्गिएको हो टिमका लागि लेनन्स सिमोन्सले पचहत्तर र मालोन स्यामोन्सले छयालिस रनको योगदान गरेका छन् आजम लिज समान तिन तिन विकेट लिएका छन् पाकिस्तान र वेस्ट इन्डिजबिच पाँच खेलको श्रृङ्खला एक एकको बराबरीमा रहेको छ हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार